जर्मनी जर्मनीट मेस चेक मेसन द्वारा एक के साथ रंगीन छपाई करने एकत्र छापा खाना क्वालिटी प्रेस छापा खाना अरबपुर दस चिताधिकरण अगाड़ी गाडी शून्य छप्पन्न पांच छब्बीस सात सौ एक मोबाइल अंठानब्बे टनसा चितवन र मकानपुरमा रेशम कोया उत्पादनमा वृद्धि भएको छ सरकारले रेशम खेती गर्दै आएका किसानहरूलाई अनुदान दिएपछि रेशम कोया उत्पादन प्राविधिक बाबुराम पन्तले जानकारी दिनुभयो विगत तिन वर्षदेखि कोया उत्पादनमा वृद्धि हुँदै गएको उहाँले जानकारी दिनुभयो दुई हजार उना सत्तरी सालमा सम्मा तिन मेट्रिक टन कोया उत्पादन भएको थियो चितवन खेती गर्ने जना खेती गर्न छाडेका दसजना किसानले पनि यस वर्ष पुन रेशम खेती गर्न थालेपछि उत्पादन बढेको हो रेशम खेतीको विस्तार विका किसानलाई प्रोत्साहन गर्न किम्बु नर्सरी व्यवस्थापन केन्द्र भण्डाराले निस निसंक्रमण सामग्री किसानलाई तालिम किम्बु बिरुवा उपलब्ध तथा किरा पालन घरलाई पच्चिस हजार अनुदान दिएको छ सो कालेले रेशम खेतीलाई प्रोत्साहन गर्न क्षेत्र विस्तार योजना लागू गरेर काम गरिरहेको प्राविधिक सहायक बाबुराम पन्तले जानकारी दिनुभयो भरतपुर अस्पतालका चिकित्सकहरू कार्य समयमा अनुपस्थित हुने क्रम बढेपछि अस्पतालले विद्युतीय हाजिरी उपकरण जडान गरेर कडाई गर्ने भएको छ सरकारीमा भन्दा निजीमा चिकित्सकहरूले समय दिने पुरानो समस्या हटाउन नसकिएपछि अस्पताल विकास समितिले विद्युतीय हाजिरी मार्फत उनीहरूमाथि निगरानी गर्ने भएको हो अस्पतालका मेडिकल मेडिकल सुपर डाक्टर हरिबहादुर केसीले अस्पताल विकास समितिले विद्युतीय हाजिरीका लागि उपकरण जडान गर्ने निर्णय गरेको बताउनु तिशत चिकित्सक मात्र उपस्थित हुने गरेको बताउँदै निगरानीको तयारी गरेको पनि उहाँले बताउनु भयो अस्पतालको रूपमा रहेर पनि छिट्टी अस्पताल सहज सुविधा दिँदै आएको भरतुर अस्पतालमा आसपासका जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन् अस्पतालमा चार सय पन्ध्र सय सञ्चालनमा रहेको छ साठी जना विशेष चिकित्सकको दरबन्दी रहेकोमा बिसजना विशेष चिकित्सकहरूको पत्र रिक्त रहेको बताउँदै मेडिकल सुपरिन्टेडेन्ट केसीले दरबन्दी पुरा नहुँदा काममा कठिनाई भएको बताउनु भयो जसमध्ये सरकारका तर्फबाट चालिस अस्पताल विकास समितिका तर्फबाट बिसजनाको दरबन्दी रहेको छ रिक्त दरबन्दी सरकारी हुन् त्यसै 19 उन्नाइसजनाको दरबन्दी रहेको मेडिकल अधिकृत मध्ये सातजनाको पद रिक्त रहेको पनि केसीले जानकारी दिनुभयो एकातर्फ बिरामीको चाप बढेर दरबन्दी रिक्त हुनु तथा अर्को तर्फ चिकित्सक समयमा उपस्थित नभएपछि बिरामीले आवश्यक सुविधा पाउन सकेका छैन पटक पटक बैठक टाँगेर उपस्थित हुन चिकित्सक तथा कर्मचारीलाई निर्देशन समय दिँदै आएको मेडिकल सुपरि भयो माओवादी वडा समितिका अध्यक्ष बालकृष्णुवाको नेतन भएको नवौंतिथिमा रत्नगर ओडा नम्बर साप समितिले संवेदना आशा व्यक्त गरेको छ गोपालौडेल आठ नौ दस र एघार नम्बर ओडाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो कृष्ण सापकोटा सुबोध अमगाई पिताम्बर पौडेल गत दस, का का दस वर्षको तुलनामा चितवनमा कृषकको संख्यामा वृद्धि भएको छ तथ्याङ्क कालिचितका प्रमुख शिवनाथ आचार्यले दस वर्षको तुलनामा एक हजार चार, चार सय एक्कासी दशमलव छ हेक्टर क्षेत्र घटे पनि कृषकको संख्यामा वृद्धि भएको बताउनु भयो रहेको खेतीपाती र एक चार हजार पाँच सय पाँचजनाले कृषक परिवारले पशु क्षेत्र मात्र पालिको पाइएको छ प्रतिवेदन अनुसार अन्डामा धानमा सात दशमलव नौ, नौ तिन प्रतिशतले बढेको छ भने गाउँ बालीमा सुन्ना दशमलव चार छ मकै बालीमा उन्नाइस दशमलव दुई छ कोदोमा अडतिस दशमलव दुई तिन प्रतिशतले उत्पादन घटेको छ करिब अठार दशमलव सात प्रतिशत कृषक परिवारले कृषि ऋण लिएको पाइएको छ राष्ट्रिय कृषि गणना दुई हजार सडसठी सोह्र गतिदेखि दुई हजार कृषि विकास कार्य का कृषकहरू बसाइ सराई गरेर चितवन आएकाले कृषकको संख्यामा जानकारी दिनुभयो स्थानीय विकास अधिकारी भरत मणि पाण्डेले निर्माणमा तथ्याङ्कले कृषि क्षेत्रमा बचेट निर्माण सहयोग पुग्ने समेत बताउनु भयो कृषि गणना दुई दि� हजार नतिजा अनुसार चितवनमा सैसठी दशमलव छ प्रतिशत कृषक परिवार रहेका छन् भैरवमा रहेको पाँच वर्ष गुरु योजना बनाएर चितवनलाई समृद्ध बनाउन आकर्षण बन्न थालेका छन् दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाद्वारा भरतुलमा आयोजित लुम्बिनी चितवन अन्तर्गत सम्बन्ध सम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी पर्यटन व्यवसाय आपसी समन्वय कर पर्यटन व्यवसाय विस में लगने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रूपमा गर्न लागिका दिलेप मैनाले लुम्बिनी आउने पर्यटक चितवन आउने र चितवन आउने पर्यटक लुम्बिनी सानो वातावरण तयार गर्न पर्यटन व्यवसायीहरूले कार्य योजना तयार पार्ने बताउनु पर्यटन व्यवसाय दिनेश कुमार सुकेले सूर्य पर्वतमा संगल भेष रहेको माडेको रामिक अब चितवनका अध्यक्ष कल्याण जोशीले चितवनको बिसौँ वर्षे बिस वर्ष कुरो योजना अनुरूप चितवनको पर्यटन विकासका लागि निजी क्षेत्र नै क्रियाशील बन्नुपर्ने बताउनु भयो चितवनका पूर्व संघका पूर्व अध्यक्ष मित्र राज दवाडीले अन्तर्राष्ट्रिय विमानस्थल भैरवनमा पर्यटन विकासका लागि व्यवसायीहरूले गर्नु भयो उहाँले पर्यटनलाई नजर अन्दाज गरी पर्यटन कार्यक्रम गर्न नहुने धारणा राख्नुभयो चितवनको पर्यटनको मुख्य केन्द्र चितवन राष्ट्र निकुञ्ज भएकाले दुर्लभ वन्य जैविक विविधताको संरक्षणलाई समेत प्राथमिकतामा पार्नु पर्ने निकुञ्चका संरक्षण अधिकारी कमलसङ कुवारले बताउनु बसाई अवधि विस्तार व्यवसाय शांति का अग्रदूत गौतम बुद्ध को जन्मथल लुम्बिनी संग भरतपुर दश स्थितिनखुले महाबौद गुंबाला समन्वय करी लुमिनी आने पर्यटक चितवन आना सकने औ मृत्युदर विषय सराईको अवस्थाको विषयमा जानकारी गराउने उद्देश्य दिवस मनाउन लागेको हो आज पत्रकार सम्मेलन गरी एक तथ्याङ्क निकाल्नका लागि यस दिवसले महत्वपूर्ण योगदान दिने कार्यालयले जनाएको छ मृत्युदर मृत्युदर बसाइस राईको दर्ता गराउन यस दिवसले मुख्य भूमिका निर्वाह गर्न सक्ने कार्यको विश्वास रहेको छ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केयर सिंह गोधारले बारे अझै पनि चेतना नफैलाएकोले यस दिवसको महत्व बढेको बताउनु भयो दिवसको अवसरमा जनस्वास्थ्य कार्यालयले वृहत लोक दोहोरी गीत प्रतियोगिता आयोजना गर्ने भएको छ जनसङ्ख्याको महत्वको बारेमा जानकारी फैलाउने उद्देश्यले महिला स्वयं सेविकाहरू बिचमा प्रतियोगिता आयोजना लागि प्रतियोगितामा प्रथम हुनेले नगद तीन हजार द्वितीय हुनेले नगद दुई हजार र तृतीय हुनेले एक हजार पुरस्कार पाउने कार्यले जनाएको छ भेटेनरी एसोसिएसन चितवन च्याप्टरले पारा भेटनरीले गरेको आन्दोलन जायज नभएको दावी गरेको छ आसन् नानकार सम्मेलन गरी पशु चिकित्सकको मान्यता खोज्नु हास्यास्पद भएको जिकिर गरेको छ चितवन च्याप्टरले उनीहरू पशु चिकित्सा परिषदमा आउन योग्यता नपुग्ने भन्दै उनीहरूको आन्दोलनमा कुनै तुक नभएको बताएको हो पारा भेटेनरीमा अधिकांश एसएलसी उत्तीर्ण गरी दस पन्ध्र महिनी तालिम पश्चात प्राविधिक बनेकाले री ग्रेजुएट गरेको हुनुपर्ने एसोसिएसनका केन्द्रीय सचिव विजय कुमार श्रेष्ठले बताउनु भयो उनीहरूको माग विश्वव्यापी मान्यता विपरीत भएकाले पुरा हुने सम्भावना नै नरहेको श्रेष्ठको भनाई छ उनीहरू छुट्टी पार पार पारा भेटनरी काउन्सिल बनाउन सक्दछन् त्यो बनाउँदा पनि हुन्छ श्रेष्ठले भन्नुभयो परिषद अन्तर्गत नै पारा भेटनरी राख्ने हो भने छुट्टै उपसमिति बनाउन सकिने पत्रकार सम्मेलनमा गतिविधिले नेपाल भेटेनरी एसोसिएसनलाई बाधा पुग्ने अवस्था आएको भन्दै तत्काल समस्या समाधानका लागि सरकारसँग माग समेत गरेको छ एसोसिएसनले सांकेतिक विरोध स्वरूप भोलि चितवन सम्पूर्ण भेटेनरीहरूले आकस्मिक बाहेक अन्य सम्पूर्ण सेवाहरू रोक्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिएको थियो नेपालमा सात सय तीस पशु चिकित्सकहरू रहेकोमा चितौनमा मात्रै झन्डै असीको संख्यामा रहेका छन् केही समय अघिदेखि प्याराभेटनेरीले आफूले लामो समयदेखि सेवा गर्दै आएको भए पनि पशु चिकित्सा परिषदबाट मान्यता नपाएको भन्दै आन्दोलनमा रहेका छन् हत शिक्षक र शिक्षक चौबिस जनालाई प्रहरी तीन घण्टा नियन्त्रणमा लिएको छ सरकारले आफूलाई मंगी भत्ता उपलब्ध गराउनु पनि रूपम भत्ता पाउनु पनि पुक भत्ता उपलब्ध गराउनु पनि शिक्षा नियमावलीमा राहत शिक्षकका बारेमा उल्लेख गरिसार नेताहरूलाई प्रहरी नियन्त्रणमा लिएको हो नेपाल शिक्षक युनियन का अध्यक्ष हरिप्रसाद आश्रय नेपाल शिक्षक संघका अध्यक्ष ध्रुवराज पोखरेल अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष नेपाल शिक्षक लोकतान्त्रिक गुरु प्रसाद पौडेलले बताउनु भयो मेनाकरण आफू माथि प्रहरी हस्तक्षेप भएको भन्दै शिक्षक सँग आबद्ध संगठनले संग आपत्ति जनाएका छन् चितवनमा दुई हजार चार सय सातजना राहत शिक्षक रहेका छन् नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको नेसलका आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ चितोनमा व्यावसायिक पत्रकारिता उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको एक समारोहका चितवन चनाउ लगायतका पचासजना भन्दा बढीको सहभागिता रहेको थियो समापन समारोहका प्रमुख अतिथि नेपाल प्रेस युनियनका मध्यञ्चल संयोजक दीपक आचार्यले व्यावसायिक पत्रकारितामा अग्रसर भए पत्रकारिताको माध्यमबाट सामाजिक उत्तरदायित्व जिम्मेवार प्रेस युनियन चितवन प्रशिक्षण विभागका संयोजक पूर्ण शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा चितवन गैडाकोट रेडियो प्रसारक संघ अध्यक्ष भोजराज कौडेल नेपाल प्रेस युनियन न्द्र गुवाल क्रान्तिकारीराज ढकाल नेपाल रेड क्रस सोसाइटी बहादुरका सभापति जगदीश खनाल र नेपाल प्रेस युनियन चितवनका सचिव अनिल ढकालले मन्तव्य व्यक्त गर्दै प्रशिक्षकहरूलाई शुभकामना व्यक्त गरेका थिए प्रहरी तालिम केन्द्र भरतपुरमा आज सात सय चौरासी जना प्रहरी जवानहरू तालिम केन्द्र भरतपुरमा प्रहरी जवान आधारभूत तालिमको एक समूहको दीक्षान्त समारोहमा प्रहरी नायक महानिरीक्षक प्रकाश आचार्यको प्रमुख आधता रहेको थियो समारोहमा प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण समेत गराइएको थियो समारोहमा उत्कृष्ट प्रहरी जवानहरूलाई प्रहरी महानिरीक्षक आश्रयले प्रशंसा पत्र तथा नगद पुरस्कार वितरण गर्नु भएको थियो प्रहरी नायक महानिरीक्षक आश्रयले सम्पूर्ण तालिम प्राप्त प्रशिक्षार्थीहरूलाई बधाई तथा प्रशिक्षकहरूलाई धन्यवाद दिँदै प्रहरी जवानले आफ्नो परिवारलाई भन्दा पनि काम र कर्तव्यलाई ध्यान दिनुपर्नेमा जोड दिनु थियो नेपाल खेलकुद पत्रकारमा सितुवले जिल्ला स्थित खेलकुद सम्बन्ध सरोकारवालासँग वृहत अन्तर्क्रिया गर्ने भएको छ मञ्चका अध्यक्ष विनोद बाबु रिचालको अध्यक्षतामा आज भरतपुरमा सम्पन्न कार्य समिति बैठकले आगामी असार अठाइस गते शनिबार भरतपुरमा अन्तरक्रिया गर्ने निर्णय गरेको हो कार्यक्रमका लागि मस्कामा सचिवेन्द्र अधिकारीलाई जिल्ला स्थित विभिन्न खेलकुद संघ संगठन क्लब तथा प्रशिक्षकहरूसँग जिल्लाको खेलकुद गतिविधि तथा सम्भावना र चुनौतीका विषयमा अन्तर्क्रिया गरिने मस्का सचिव धुवराज खालले जानकारी दिनुभयो अब एक दिन बाध्यक्षनालले आफू पूर्ण नेतृत्वमा साने तयारी गरेको प्रति तपाईँको प्रतिक्रिया के छ यी पद मह बी नेपाल र ओली पक्षलाई चुनौती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 पालो ट्राफिक खबरको यति बेला नायनगढी टोडा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नायानगढ मुग्लिनो मुग्लिन्ड ऊ बिसी काठमाडौँ सडकखण्ड मुग्लिन्द मौलीपोखरा र नायानगढ प्रासे बोटवल सडकखण्ड पनि खुल्ला छ ख़बार। ट्राफिक खबरको साथमा कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सौ राचौित फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात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 मौसम जुवानी द्वारा जारी गरिये को हो मौसम संबंधी जानकारी संगे हम स्थानीय समाचार को अंत्यू तुम ठावनी घटना दुर्घटना भैया कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई होला हामीलाई सम्झने फोन नम्बर हो सुन्ना छपन्न पाँच त्रिस साठी दुई सय पच्चिस पाँच त्रिस साठी तिन सय तिस प्याक्स नम्बर शून्य छपन्न पाँच त्रिस साठी तिन सय एकतिस इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ साँझ साढे छ बजीको स्थानीय समाचार सकियो सुजिता हमाल नमस्कार